यहाँ परीक्षण गर्नु भएन हामीसँग साधारण भएन र विभाग काठमाडौँ पठाइदिएँ मैले विभागमा विभागमा यहाँ पत्र सहित यो सिल्क सहितको सेम्पल विभागमा पठाए आज मान्छेले लिएर कलजारी खटाएर नै पठाइसकेको छु विभागमा गुणस्तर विभाग भन्ने ठाउँ हाम्रो आइले गाउँकै त्यो विभागले नै कति दिनमा रिजल्ट आउला त्यसको दुई तिन दिन नै भोलि मान्छे पुग्छ पुगेपछि भोलि अथवा पर्सिसम्म हेरेर उहाँहरूले रिजल्ट दिइहाल्छ गर्नु भएन गरिएन विभागसँग मैले समन्वय गरेर हामीले अब सामान्य परीक्षणमा फेरि अब यस्तो विवादास्पद कुरोको त परीक्षण गर्नु पर्यो नि विभागले निर्णय नै हुनु पर्यो त्यो आउने बित्तिकै हामीले के गर्यौँ भने विभागसँग सम्बन्ध विभागले के भन्यो भने तपाईँहरूसँग परीक्षण गर्दाखेरि त्यो सबै साधन त हुँदैन सामान्य दैनिकी चलाउनेसम्मको हुन्छ त्यहाँ त्यो सेन्ट्रल ल्याब छ केन्द्रीय प्रयोगशाला नै छ हाम्रो त्यो प्रयोगशालामा परीक्षण हुन्छ त्यो सिलको जस्तो अब सिलगढी नै पठाएपछि आएको छ जिल्ला पर्शा कार्यालय पनि कति दिन लाग्ला अब त्यो रिजल्ट आउनु सबैले अब यहाँ विभागले दुई चार दिनमै पठाइहाल्ला चेक गरेर अलिअलि पठायो पढ्यो समय त लाग्दैन नि चेक गर्न हजुर लाग्दैन त्यत्रो समय लाग्दैन त्यसो खराब पाइयो भने विभागले त कारवाही गरिरहै खराब पाएको उहाँको निजोको सप्लाई नै रोक्का गर्नु भन्ने किसिमको आउला दुरुस्त पाइयो दुरुस्त पाइयो भन्ला केही केही